वहामी विश्व सम्पर्कमाञ्च मूल समिति र समन्वय समिति समेतबाट सांस्कृतिक समितिको नियमावली अनुमोदन भएको छ यस लगतै वामी विश्व सम्पर्क मञ्च नौमती बाजा महोत्सव तथा सांस्कृतिक समितिको सचिवालयमा सांस्कृतिक समितिका अध्यक्ष वैकुण्ठ राईमाझीको अध्यक्षतामा बसेको अनलाइन बैठकले महत्वपूर्ण निर्णयहरू सहित नियमावली पारित गरेको छ जसमा बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू सांस्कृतिक समितिको नियमावली र प्रथम चरणका तिनजना खास दानदाताहरूको व्यक्तिगत विवरण सार्वजनिक गर्ने निर्णय गरिएको सांस्कृतिक समितिका महासचिव हेमनाथ खरेलले जानकारी दिनुभयो वामी विश्व सम्पर्क मञ्च सांस्कृतिक आजीवन सदस्य संरक्षक र विशिष्ट संरक्षकहरूको लागि र सम्मानको व्यवस्था गरिएको छ ताकि आगामी दिनहरूमा कार्यक्रमको का आयोजना गर्दा आर्थिक सङ्कट नहुने र बिना कुनै अवरोध कार्यक्रमको का आयोजना भइरहने संस्थाले विश्वास लिएको छ महासचिव हेमनाथ खरालले भन्नुभयो संस्थाको नीति नियमहरूमा दानदाताहरूको विशेष अधिकार सुनिश्चित गर्न सकियो भने सदैव यो संस्थाले अभिभावकत्व पाइरहनेछ भनेर नै हामीले यस्तो प्रावधानको व्यवस्था गरेका हौ बैठकले तिनै किसिमका जीवन विशिष्ट संरक्षक चेक, संरक्षक र सदस्यहरूको आकर्षक फ्रेम सहितको तस्बिर संस्थाको फेसबुक पेज तथा ग्रुप मार्फत सार्वजनिक गर्ने निर्णय गरेको छ साथै तिनै किसिमका दानदाताहरूलाई क्रमशः आकर्षक स्वर्णपत्र ताम्रापत्र र सिल्भर पत्रद्वारा सम्मान गर्ने र नौमती बाजा र पञ्चकन्या सहित महोत्सव स्थलमा ल्याइ सम्मान गर्ने निर्णय पनि बैठकले गरेको छ ठुलो धनराशि दान गरेर डोनर किङ अफ द इयर घोषित हुनुहुने महानुभावलाई विशेष सम्मान वा मिरक्षर बाजा ओडाएर जा अबिर जात्रा गर्दै कार्यक्रम स्थलसम्म ल्याउने र आकर्षक सांस्कृतिक अवार्ड अथवा सुलद्वारा विभूषित गर्ने निर्णय पनि बैठकले गरेको छ वामी विश्व सम्पर्क मञ्चको केन्द्रीय कार्यालय भवन निर्माण गर्दा सांस्कृतिक स्तम्भ निर्माण गरेर तिनै थरीका दानदाताहरूको नाम क्रमबद्ध रूपमा सुईला लेखमा उल्लेख गर्ने निर्णय पनि गरिएको छ वामी विश्व सम्पर्क मञ्च सांस्कृतिक समितिका आजीवन र विशिष्ट संरक्षक आजीवन संरक्षक र आजीवन सदस्यहरूलाई भविष्यमा सांस्कृतिक समितिको महाधिवेशनमा निर्वाचन गर्नुपर्ने अवस्था सृजना भएको खण्डमा कर्मश तिन दुई र पॉइंट पोइन्टको मताधिकार सुनिश्चित गर्ने निर्णय गरिएको छ बैठकले वामी विश्व सम्पर्कमा सांस्कृतिक समितिको पन्ध्र बुधी नियमावली पनि पारित गरेको छ नियमावलीमा नौमती अक्षय कोषको स्थापना गर्ने आगामी नौमती महोत्सवको लागि बजेट सङ्कलन गर्ने आजीवन विशिष्ट संरक्षक संरक्षक र सदस्यहरूको अधिकार र सम्मान आदिको व्यवस्था गरिएको छ साथै नियमावली निर्माणका क्रममा अमूल्य सुझाव समय र विज्ञता प्रदान गर्नुहुने प्राध्यापक डाक्टर जिबिलाल सापकोटाप्रति हार्दिक आभार व्यक्त गरिएको छ पारित उक्त नियमावलीमा रु एक लाख एघार एक दा हजार एक सय एघार वा सोभन्दा बढी दान दिनुहुने दानदाताहरू आजीवन विशिष्ट संरक्षक र रु पचपन्न हजार पाँच सय पचपन्न वा बढी दान दिनुहुने दानदाताहरू आजीवन संरक्षक तथा रु बाइस हजार दुई सय बढी दान प्रदान गर्नुहुने दानदाताहरू आजीवन सदस्यको भूमिकामा रहने व्यवस्था गरिएको छ सांस्कृतिक अक्षय कोष स्थापनाको शुभारम्भ गरेको संस्थापक समितिको सचिवालयद्वारा अनुमोदित व्यक्ति नै िधिमा कार्यकारी नेतृत्वमा रहन पाउने व्यवस्था गरिएको छ संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै महासचिव हेमनाथ खरालले भन्नुभयो वामी सेरो फेरोका ऐतिहासिक महत्व बोकेका सबै खाले संस्कृतिको जगेर्ना संवर्धन तथा सांस्कृतिक प्रवर्धन गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ उहाँका अनुसार मौलिक लोक पहिचान गरी वादका लोपोन्मुख पुरा गर्नेवलीमा दक्षिण कोरियाबाट दिएको जानकारी अनुसार नम्बर सातमा जन्मनु भएका र दुई कार्यकाल उक्त सात नम्बर वडामा सफल वडा अध्यक्षको रूपमा रहनु भएका शालिन व्यक्तित्वका धनी समाजसेवी लामिछाने परिवार पिता पण्डित लक्ष्मीधर लामिछाने देउका कान्छा सुपुत्र मनकारी हृदय हुने अठहत्तर संस्थाले निज महादानी लामिछाने परिवार प्रति आभार व्यक्त गर्दै उहाँहरूको सुस्वास्थ्य दीर्घायु तथा दिगो समृद्धिको कामना गरेको छ असाध्य हँसिला फरासिला वयोवृद्ध लामिछाने दम्पतिका छोरी मन प कोटा और छोरा चंद्रहरी तुलसीनेट नगर पालिक बजार पर स्थायी बसवास करने श्री सुभापोटा श्रीमती अफ्सरा सापकोटा जीव का सुपुत्र श्री हिरामणी सापकोटा जो कैनाडा समिति का सम्मानित वामी विश्व संपर्क मंच आजीवन सदस्य र यसै नौमती बाजा महोत्सव तथा सांस्कृतिक समितिका सक्रिय सदस्य हुनुहुन्छ उहाँले रु एकसठी एक एक सहयोग गरेर वामी विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक प्रथमा आजीवन संरक्षक बन्नु भएको छ बत्तीस वर्षीय निज सापकोटा धर्मपत्नी मुन्ना सापकोटा र सन्तानहरू छोरी सलिना सापकोटा र छोरा साहिल सापकोटा हुनुहुन्छ संस्थाले परोपकारी मनका धनी धानवीर सापकोटा परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछ दक्षिण कोरियाबाट महासचिव श्री हेमनाथ खरालज्यूले दिएको अर्को जन अन सामी सा, श्री नरबहादुरश्कर्मा श्रीमती मनोरूप विश्वकर्मा का ज्येष सक शिकीला विश्वकर्मा का श्रीमान वामी का आजीवन सदस्य तथा वामी विश्व संपर्क मंच दक्षिण कोरिया सक्रिय सदस्य मनका धनी वर्ष सैंतीस का श्री धनबहादुर विश्वकर्मा जीव बाईस हजार दुई प्रदान कर सांस्कृतिक प्रथम आजीवन सदस्य बनी वहाको छोरा अनिल विश्वकर्मा र छोरी आशिका विश्वकर्मा हुनुहुन्छ संस्थाले उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै फराकिलो मनका धनी दानवीर विश्वकर्मा परिवारमा सुख शान्ति र समृद्धिको कामना गरेको छ